सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार थप समयगाै इन्टरनेट लाइनमा डब्लु डब्लु डट रेडियोभरि गीत सारहनु भएको नेपाली कङ्ग्रेसका वरिष्ठ नेता श्री बहादुर देवालले नेपाली कङ्ग्रेसको नेतृत्वमा लोकतान्त्रिक संविधान जारी गरेर छान्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ नेपाली कङ्ग्रेस गीतानगर गाउँ समितिले आज गीतानगरमा आयोजना गरेको चुनावी सुभालाई सम्बोधन गर्दै उहाँले राजनैतिक स्थिरताका लागि तयमा संविधान जारी गर्ने बताउनु भयो विधानसभा सदस्य निर्वाचनमा कङ्ग्रेस हारेकै कारण संविधान बन्न नसकेको भन्दै उहाँले तिन पटकसम्म दोहोऱ्याएर भन्नुभयो हामी संविधान जारी गरेर छाड्नेछौँ सु देशमा सुकुम्बासी नागरिकता र कमैया सधैँका लागि समस्या बनेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले यति नै समस्या सदाका लागि अन्त्य गर्ने कङ्ग्रेसको सङ्कल्प रहेको बताउनुभयो कङ्ग्रेसको जितबाट मात्रै देशले निकास पाउने भन्दै उहाँले उपनिर्वाचन हुन चारै स्थानमा कङ्ग्रेसको जित हुने दावी गर्नुभयो चितवन क्षेत्र मोर्चाले सभापति सुशील कोइरलालाई निर्वाचित गराएको भन्दै यस ठाउँको विकासका लागि आफ्नो प्रतिबद्धता पनि व्यक्त गर्नुभयो उहाँले कङ्ग्रेस उम्मेद्वार रामकृष्ण मेरोलाई निर्वाचित गर्न अपिल गर्दै क्षेत्र नम्बर चारका बासिन्दाको समस्या निवारणमा आफ्नो साथ रहने बताउनु भयो वरिष्ठ नेता देवालले नारायणी नदीलाई ना गुरु योजना बनाएर चितवनसी दुवै जिल्लालाई सुरक्षित गर्न कङ्ग्रेस लागि परेको कार्यक्रममा नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले कङ्ग्रेसले बोलेका कुरा पुऱ्याएर छान्ने बताउनु भयो र कम्युनिष्ट कहिले पनि प्रजातन्त्रका पक्षमा नरहेको आरोप लगाउँदै उहाँले साम्यवादीको प्रहार कङ्ग्रेसमाथि रहेको बताउनु भयो दरबारियाले पहिले र कम्युनिस्टले पछि कम्युनिस्टले पछिल्लो समय संविधान जारी गर्न अवरोध पुऱ्याएको बताउँदै उहाँले ती दलहरूसँग दूरदर्शिता नरहेको टिप्पणी गर्नुभयो विश्वभर नै कम्युनिस्टहरूले समस्या मात्र निम्ताउने गरेको भन्दै उपसभापति पौडेलले कङ्ग्रेसले मात्र देशलाई निकास र जनतालाई विकास दिने बताउनु भयो संविधान र विकासका लागि चितवन क्षेत्र नम्बर चारमा कङ्ग्रेसलाई विषय विकल्प नरहेको उपसुभापति पौडेलको भनाइ थियो सो अवसरमा उहाँले जनजाति र महिलाका पक्षमा कङ्ग्रेस क्षेत्र नम्बर चारमा नेपाली कङ्ग्रेस मतान्तर खोजेको बताउँदै नमुना क्षेत्र बनाउन कङ्ग्रेस लागि परेको बताउनु भयो कार्यक्रममा नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य सुजता कोइरलाले कङ्ग्रेस सधैँ समानुपातिक प्रतिनिधित्वका पक्षमा रहेको बताउनु भयो उहाँले बिपी गणेशमान गिरिजा प्रसाद कोइरेला सबै महिलाको पक्षमा उद्धार रहेको बताउनु भयो अर्का केन्द्रीय सदस्य धनराज गुरुङले कङ्ग्रेस जातीय राज्यको विरोधमा चट्यान अडिरहने भन्दै मुलुकमा संविधान दिने अभिभार कङ्ग्रेसमा मात्र रहेको बताउनु गुरुङले जनजातिका पक्षमा रहेकै कारण पार्टी बलियो बनेको बताउनु सो अवसरमा क्षेत्र नम्बर चारका नेपाली कङ्ग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरे शान्ति संविधान र विकासका लागि चितवन क्षेत्र म नेपाली कंग्रेसलाई निर्वाचित गराउन आग्रह गर्नुभयो सो अवसरमा नेकपा एमाले स्थानीय नेता तथा कार्यकर्ता नेपाली कङ्ग्रेसमा प्रवेश गरेका थिए नेपाली कङ्ग्रेस चितवनले चुनावी सभाहरूमध्ये क्षेत्र नम्बर चारमा आज आयोजना गरिएको सुभा सबै राजनैतिक दलहरूको भन्दा ठुलो भएको दावी गरेको छ सभामा चितवन क्षेत्र नम्बर चारबाट हजारौँको सङ्ख्यामा नेता तथा कार्यकर्ता गीता नगर पुगेका थिए कार्यक्रम गाउँ समिति सभापति हरिविलास कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जमा पालेका तिसवटा हात्तीलाई साङ्लोमुक्त गरेको छ विगत तिन महिना अघिदेखि सुरु गरिएको हात्तीलाई साङ्लोमुक्त पार्ने अभियान अन्तर्गत तेह्रवटा स्थानका तिसवटा हात्तीलाई साङ्लोमुक्त गरिएको निकुञ्जका सहायक संरक्षण अधिकारीृत टिकाराम दिनुभयो निकुञ्जले पालेका सन्ताउन्नवटा हात्तीमध्ये बाँकीलाई भने आगामी वर्ष मात्र साङ्लोमुक्त बनाइनेछ यस वर्षका लागि स्रोत नपुगे नपुगेकाले बाकी हात्तीलाई पनि आगामी वर्ष साङ्लो मुक्त बनाइने पौडेलले जानकारी दिनुभयो इलाफेन एन्ड इन्टरनेसनल अमेरिकाको आर्थिक सहयोगमा यस वर्ष कार्यक्रम गरिएको र आगामी वर्ष पनि सु संस्थाले आर्थिक सहयोग जुटाउने पौडेलले बताउनु भयो कोर्सोरमा रहेका हात्तीहरू भने साङ्लोमुक्त हुन बाँकी रहेका छन् एक करोड रुपियाँ बढीको लगानीमा निकुञ्जमा पालिएका हात्तीहरूलाई साङ्लोमुक्त गरिएको छ निकुञ्जले पालेका हात्तीहरूलाई यस खुट्टामा साङ्गलोले बाँधेर राख्ने गरिएकोमा अहिले पनि निश्चित क्षेत्र छुट्याएर खुला छाडिएको निकुञ्जका प्रमुख संरचना अधिकारी कमलसङ कुवरले बताउनु भयो मुख्य गरी साङ्ग्लाले बाँधेर राख्दा हात्ती रिसाउने समेत आक्रमण गर्ने गरेका गरेकाले अब खुला राखेपछि हात्तीको जीवनयापनमा सहज हुने रिसाउने क्रम कम हुने पशु अधिकारी कर्मीहरूले बताएका छन् हात्ती साङ्लो मुक्त गरिएसँगै निश्चित क्षेत्र छुट्याएर सौर्य तार गरिएको छ जुन तारबारको विद्युतीय झड्का कारण जङ्गली हात्ती समेत आउन सक्दैनन् यसअघि सुरुमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषमा यो प्रविधि सफल भएपछि निकुञ्जका सबै हात्ती सारमा प्रयोग गरिएको नेकुञ्जका प्रवक्ता समेत रहनुभएका पौडेलले बताउनुभयो सो क्षेत्रमा हात्तीको सरसफाइका लागि चाहिने आवश्यक सामग्री समेत सो संस्थाले उपलब्ध गराएको छ नेकुञ्जमा पालिएका हात्ती निकुञ्जको सुरक्षा चोरी सिक्का नियन्त्रण अन्य वन्यजन्तु समात्नका लागि प्रयोग हुँदै रत्नगर उद्योग वाणिज्य आयोजनामा श्रमिक बालबालिकाहरूका लागि आयोजित कुकिङ तालिमको आज समापन गरिएको छ रत्नगर नगरपालिका र युनिसेफ नेपालको सहयोगमा गत वैशाख दुई गतेदेखि तालिम सुरु भएको थियो रत्नगर उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित बालश्रम संरक्षण तथा बालश्रम र न्यूनीकरण कार्यक्रम अन्तर्गत श्रमिक बाल बालिकाहरूको लागि कुकिङ तालिम आयोजना गरिएको सङ्घका अध्यक्ष ज्ञानबहादुर विश्रुवालले जानकारी दिनुभयो रत्नगर क्षेत्रका बाह्रजना श्रमिक बालक सहभागी तालिममा दिपाक खनालले तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण कुकिङ ओइकिङ सम्बन्धी सामग्री वितरण गरिएको थियो समापन कार्यक्रममा टोल विकास संस्था समन्वय समिति रत्नगरका अध्यक्ष बाबुराम गौतम नगर सदस्य विमला दुवारी प्रशिक्षक दीपक खनाल प्रशिक्षार्थी धीरजल्लाकोटी लगायतले बाल श्रमिक न्यूनीकरणका विषयमा मन्तव्य राख्नु भएको थियो संघका महासचिव देवेन्द्र कुमार श्रेष्ठले सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठले धन्यवाद मन्तव्य राख्नु भएको कार्यक्रम सङ्घका अध्यक्ष ज्ञानबहादुर विश्रालको अध्यक्षतामा सम्पन्न भएको थियो एकीकृत नेकपा माओवादी चितवनले आगामी असार आठ गति हुने संविधानसभा उपनिर्वाचनको प्रचार प्रसारलाई तीव्रता दिएको छ घर दैलो र कोट सुभाग गरी आफ्ना उम्मेदवारलाई चिताउन आह्वान गरेको छ गाविस क्षेत्रको घर दैलो सोमबारदेखि भरपुर नगरपालिका क्षेत्रमा प्रवेश गरेको उम्मेद्वार सहितको घर दैलोपछि को को घर दैलो गरेको छ स्रोतका अनुसार आज दिनभर भरतपुर आठका विभिन्न ठाउँमा कोर्सु बाह्र उम्मेद्वार सहितको घर दैलो गरिएको छ प्रचार संयोजक चित्र श्रेष्ठले दिएको जानकारी अनुसार गौरीगंज पिपल सुग पारसनगर चौराली चोक र घुम्ती रहर घुम्ती बन्देवी चुक र बाइस बिघा चोकमा कोटसभा सम्पन्न भएका छन् कोटसभामा उम्मेदवार खुसीराम पाखरेल केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज ईश्वरी भट्टराई केन्द्रीय सदस्य क्षेत्रबहादुर श्रेष्ठ र वामबुद्धिजीवी प्रेम रिमालले बोलेका थिए नलप्रासीमा सवारी दुर्घटना न्यूनीकरण तथा अपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्य इलाका प्रहरीकाले गैाकोटले सिसिटिभी जठान गरी सञ्चालनमा ल्याएको छ प्रहरीकालेको सक्रियतामा अहिले तिनवटा सिसिटिभी सञ्चालनमा ल्याएको हो नारायणी नदी पुलमा तिनवटा र प्रहरीकाले अघि एक उत... अघि एकवटा रा सिसी क्यामेरा राखिएको प्रहरीले सनाएको छ सिसिटिभीबाट चौबिसै घन्टा निरीक्षण गरिरहने बताइएको छ आवश्यकता परेमा पछि अन्य सिसिटिभी पनि थप गर्न सकिने बताइएको छ अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ एमाले बाटी मन्त्री बनेकाहरूले गुटबन्दीहरूलाई प्रोत्साहन गरेको एमाले नेता माधव नेपालको आरोप प्रति तपाईँ के भन्नुहुन्छ यस सही कुरा बे पार्टी विरोधी बोली आरोप मात्र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 ट्राफिक खबरको यति बेला नानगढा बिर्ग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगलिन मोगलिन्दी ना काठमाडौँ सडक खण्ड मगलिन्द मौली पोखरा सडक खण्ड र नानगढ फ्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ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 चितवन जिल्लाको भोलिको अधिकतम र न्यूनतम घाम लाग्ने र बेलुका पक्का रहेको भनाइ छ मौसम आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 अर्पण सासुनी सुनी साढ़े छजी स्थानीय